एउटा भन्न त यो भाग्यमा आँसु नहोस् भनियो भन्न त यो भाग्यमा आँसु नहोस् भनियो त्यही लेख्यो भाबीले जे नलेखोस् भनियो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 घाव लग्दा तेमा नुन छर्के तीनक में मलहम बन सको भो भाभी भात काटिए खुट्टा भाची रोकि हात काट खुट्टा भाचिए रोक यात्रा आमा को हाथ योग शिवर नहटोस भन्न त यह भाग्य में आंसू नहोस भख्यो भाभी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 विभिन्न अन्तर्राष्ट्रिय सेमिनारहरूमा कसरी भाग लिनुभयो जस्ता विषयका कुराकानी हामीले गऱ्यौँ मैले भर्खरै पढेको गजल पनि कस्तो मन छ मलाई विजी कहिले लेख्नुभएको यो भर्खर भर्खरै लेखिएको मु, काव्य मुसाएरमा यो असार चौध गते मेरो भाषण थियो मैले हजुरलाई पनि निमन्त्रणा पठाएको थिएँ तर आउन सकिनँ दुर्भाग्य त्यसको लागि तयारी गर्दाखेरि चाहिँ लेखिएको गजल धेरै भएको छैन महिना जस्तो भयो होला लेखिएको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 बाबा ने तिमी छोड़े तो छोरा हो रही द्वंद्व बा मर्कें ए मोरी भर पो बा ने हमीर छोड़े हिड़ने छोरा भैदि भैस हमला माया हमारा रह पूरादी थोड़ी मैं पढ़्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 पढ्न पाउनुभयो र त पढाएर कमाउनुहुन्थ्यो पढ्न पाउनुभयो र त पढाएर कमाउनुहुन्थ्यो हाम्रो घर बाले होइन दिदीले चलाउनुहुन्थ्यो मैले त मानेकै हुने आमाले पानी तताएर दिँदा मैले त मानेकै हुने आमाले पानी तताएर दिँदा मैले त मानेकै हुने आमाले पानी तताएर दिँदा भोको पेटले मान्दै मानेन माने त मनाउनुहुन्थ्यो बाकसमा आउन पो यसपालि चाँडै आउनु भएछ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 भाषण गर्न हजुरलाई गरीबको जमात चाहिन्छ चा, नेताज्यू भोकोपेटलाई भाषण होइन भात चाहिन्छ चा, तिमीलाई बादशाह बनाउने यिनै दुःखहरूले हुन् तिमीलाई बादशाह बनाउने यिनै दुःखहरूले हुन् ताराहरूलाई चमकिन पनि त अधेरी रात चाहिन्छ चा। खेलौना झै बनायौ तिमीले र पनि कुनै गुनासो छैन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 एनजिओ फेडरेशनमा अहिले सूचना अधिकृतका रूपमा कार्यरत हुनुहुन्छ उहाँको दुई हजार अडसठी सालमा आगमन गजल संग्रह प्रकाशित भइसकेको छ विनिता कार्कीको अरू गजलहरू र कुराकानी लिएर केही बेरमा आउनेछौ उज्यालो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 गजल सुन्दै कुराकानी सुन्दैछौँ हामी आज मैलाई मलाई सोध्न मन लागेको विनिता तपाईँ कुरा गर्दिनँ भन्दा भन्दा निस्किहाल्छ तपाईँलाई तपाईँ वक्तित्वमा वाद विवादमा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 यह ची अब पैसन भरा हो मेरो पैसन लीडरशिप अब युवा सशक्तिकरण में साहित्य चीज बच्चेदी मैं मन पे भ्र को एवेदनशीलता ममता एटा एकदम सफ्ट पार्टो जो हो्ये उजागर करो ले होने विश्वास रख्दु म कति फेस लेख् देखा व्यवहार को है आपको ठाकं जे हूँ लेख् जे बोल्ते मेरे व्यवहार और बोलीबीच को भिन्नता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 मैले बिमोचन गराए म कवानपुर कलेजमा दुई हजार अडसठी सालमा त्यहाँका हाम्रो व्यवस्थापन समितिको अध्यक्षज्यूबाट सायद त्यतिखेर तपाईँले मलाई गजल पठाउनुहुन्थ्यो हजुर त्यो बेला चाहिँ हजुर मैले बुलबुल लेखेँ कनपुर गहुमुखी क्याम्पस भनेपछि मलाई यसो आयो फेरि हजुर हजुर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 ते मकूल में एटा स्रिटी जस्तु बनाई मजे गजल मै मेरे बालापन में फर्काईदेर रुंच मैं मेरे बालापन में फर्काईदेर रुंच शहर में एक खान जान गांव समझे रुं ये ओढ़ ताँसि बोलि यो ओठ त हाँसिरहेको हुन्छ बोलिरहेको हुन्छ तिमलाई सम्झिन्छ र मन भक्का निएर रुन्छ खेलौनासँग रमाएर हिँड्छ एउटा जिन्दगी खेलाउनासँग रमाएर हिँड्छ एउटा जिन्दगी अर्को जिन्दगी परबाट त्यो दृश्य हेरेर रून्छ आमालाई घरमा नदेख्दा रुन्थे सन्तान पहिले आमालाई घरमा नदेख्दा रून्थे सन्तान पहिले आश्रममा आमाको मन सन्तान नदेखेर रुन्छ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 संपर्क कर सकू फेसबुक रीमेल तबर्क कर सको हज हम कार्यवाद तब को ये राम विचार ये राा कुछ मिठा गजल सुदिकवाद तब धीरे धन्यवाद हजित दाई बुलबुल में बस्ने सपना थी जब जबदी गजल लेखना था बुलबुल में इसी वक्ता भर चे क्यों होपना आज पूरा हो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 तिमी लुगा है जीवन साथी हो फेन भी सकि बड़ो खुशी लगो कसैाड़ी प्रहार कर बड़ो खुशी लगो कसैाड़ी प्रहार कर नत्र त हैसियत बराबर को दुश्मन सजीलें भेटिंदेन तिमी लुगा हैनौ जीवन साथी हो फेन भी सकि योर में बसर के रहर पूरा करिम यस्त शहर में बसर के रहर पूरा करिमी जहां धित मरूंजेल चिच्याएर रुन संबंध नहीं